प्रिय भावक रेडियो सृष्टि को कार्यक्रम साहित्य सुधावा प्रकाश अधिकारी को नमस्कार संयुक्त राज्य अमेरिकाको, को राज्यको, राज्य को फेडरिग्सर्ग शहर बाद संचालित रेडियो श्रेष्टी तै डब्ल्यू डब्ल्यू डब्ल्यू डट रेडियो लग इन करें विश्व को जो कुणबाट कुन सुन्न सकूँ नेपाली साहित्य कला संस्कृति र सङ्गीतप्रति समर्पित रेडियो सृष्टिको विशेष प्रस्तुति साहित्य सुदामा विशेष गरी हामी चर्चित साहित्यकारका बहुचर्चित कृतिहरूको वाचन गर्छौँ गएका केही हप्ताबाट कथाकार सुविसुद्ध आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहमा सङ्ग्रहित भएका कथाहरूको वाचन गरिरहेका छौँ जनमत प्रकाशनले दुई सालमा प्रकाशन गरेको यस सङ्ग्रहमा अठारवटा कथाहरू समावेश छन् आजको श्रृङ्खलामा पनि रहस्यमय भोगाई कथा सङ्ग्रहबाट आरू बगाडाको फूल लिएर आएका छौँ कथा अब यसरी सुरु हुन्छ एक रात खुलेको निवस्त्र रात जस्तै खुलेर रा, सूर्यको अंगलोमा बाँधिएपछि समय पनि दुईजिउको हुँदोरहेछ तुलसी दिवसले लेखेका यी कविताका हरहरू चाहिँ के समय पनि दुईजिउको हुन्छ होला र सायद समय दुईज्यूको भएर नै दिन र रात नामको दुई सन्तान जन्माउँछ बिचहरा कति समय समय कति निरीह प्रवस पीडाको नारी मान्छे झैँ दिल खुलेर चिच्याउन पनि पाउँदैन हुनसक्छ यो उसको आफ्नै व्यवस्था मनले मनसँग जिज्ञासाको झट्टाहरू तेर्साउँदै जवाफ मागिरहेको बेला म चढेको मिटरवाला विक्रम टेम्पूले ब्रेक लगाउँदा झन्डै ड्राइभरको पिठ्युमा टाउको ठोकिनु भएन मिटरमा उठेको रकमलाई छड्के नजरले च्याउँदै लौ आय म्याम असन बजार अब उठ्नुहोस् उसले भने म ब्यागबाट मिटरमा उठेको पैसा उसको हातैमा थमाउँदै एउटा गल्लीतिर लाग्छु डुङडुङटी पिसाब गनाउने गल्ली पान चपाएर थुकेको थुकले थुके सुत्केरी भएकै आइमाईको पेटीकोट जस्तो लप लप्ती बेचेको छ जहाँ सम्हालेर पाइला चाल्नुपर्छ कतै चिप्लिन्छ कि भने आइरहेको गल्लीलाई छाडेर दायाँपत्ती रहेको एउटा नब्बे सालको भूकम्पले पनि नभत्केको जीर्ण घरभित्र प्रवेश गर्छन् पाउ डोका खुल्लै रहेछ कोठा प्रयास शून्य निर्जीव मसानघाट जस्तो कुनै चहल पटक्कै छैन कुराभित्र बसेको क्रियापुत्री झैँ उदास अभिसाप थापेर झुक्राएको एउटा विधुवा झैँ सूर्यको प्रकाश कहिल्यै नछििर्ने महेन्द्र गुफा झैँ कालो ओसिलो अत्यासिलो बिहानको समय पनि मध्यरात जस्तो एउटा झ्याल त्यो पनि छिमेकी घरको भित्तासँग काँसीको कस्तो नरमाइलो निसासिलो बैराग लाग्दो बाँकी नपरेकी भद्दा आइमै सर कोठाको मोहडा नै बिल्कुल निरास भित्र प्रवेश गर्ने सास थुनिएला झैँ उकुस मुकुस लाग्दो कोठातिर जाउँ भने पिसाब गनाएर नाकिन नै फुट्ला जस्तो पिसाबको र पानको रसले गल्ली सिमसार चाहिँ हिलामे पिसाबको हसकोले आँखा भत्बत्ती पोल्छ घाँटी खस खसाउँछ भन्ध आउला आउला जस्तो हुन्छ एकैछिनै यता लिन्छु केही देखिएनौ रोपर हातले छामछाम छुमछुम पार्दा एउटा मुढा भेटेँ थचक्क त्यहीँ राख्छु शरीरलाई र रा ब्यागबाट रुमाल झिकेर हातले मुख र नाक छोपी लामो सास तान्छु रुमालमा छरिएको पर्फ्युमको गन्धले एकछिन मुक्त गराउँछ त्यहाँको दुर्गन्धबाट बिस्तारै अवकलित हुन्छन् कोठाको दृश्य बित्तमा मधुर बत्ती एक, खता खता को एक त मास फ्याँक्दैछ उचिहालो अँध्यारोलाई शिलिप्त खौरने प्रयासमा तर कता कता के नपुगे झैँ त्यस्तै महसुस हुन्छ मलाई कोठाको एक छेउमा खाट त्यो पनि प्लास्टिकको झुलुङ्गे त्यहीँ एउटा मानव आकृति पल्टिरहेछ अर्को छेउमा भुइँमे ओछ्यान लगाइएको छ बिस्तारो लथालिङ्ग अवस्थामा छ सिरक डसना हेर्दा जस्तो लाग्छ तिनीहरूले पानीको मुख कहिले पनि देख्न पाएका छैनन् खाट में सुक्ने मं नाता दाजू मेरे सौतनी हजुर आम को नाती ते नजिक को नाता है टाड़ा भी भन्न मिले भाउजू बनाऊ वरीपरी रक्स की बोतल फिजाएर मस्त निधाएक हिजो बेलुका को हैंगओवर ने छाड़े छेन होली बिचरीला उछियांग को भित्तातर्फ कांची छोरी हो मूर्ति झजधम बसेकी छे सुनेक पस पे धने एवटी छोरी जन्मे थी सायद तई होली दुई भाई छोरा एक छोरी तो गाँवमें जन्मे थे छोरो भनाउँदो कता लागेछ कुनै घरमा बाउ यस्तो बिरामी हुँदा पनि छोरी भने तरकारी बेच्न बस्ती सडकमा एउटा ज्यापु टिपेर हिँडिहारे भन्ने सुन्थेँ के गर्नु यिनै बाबुआमाको यो ताल भएपछि नहिँडेर पनि के गरोस् मधुरो उज्यालोमा निहाल्छु म उसको चेहरा छि हाम्रो खलकसँग पटक्कै मेल नखाने अनुहार र शारीरिक बनावट के यस्तो पनि हुन्छ र सहरकै ज्यापुको बिउ हो कि क्या हो केठेगान दिनरात भट्टी बसेर मात्ने आइमै आफ्नो लोग्ने मात्र भनेर बस्यो होला र मनले आफैलाई प्रश्न गर्छु उसले हातको इसाराले पैसा माग्छ लौ लादिपो रहेछ ब्यागबाट दसको नोट झिकेर दिएँ पैसा हातमा च्यापेर आमा चाहिँ उठाउन थालेँ खाटमा सुतेको मान्छे बिस्तारै चल्मलायो ओड्ने ओछ्याउने देख्दै बान्ताउलो जस्तो छ त्यहाँ पनि पिसाबको गन्धले पालो पाउन छाडेको छैन खाटमुनि पिसाब भरिएर पोखिएला जस्तो अवस्थामा कोठाको अर्कोपट्टि छेउमा एउटा थोत्रो स्टोभ कालो डेक्ची भात कुटकुटिएका दुई चारवटा थाल भिडभाचिएको प्रेसर कुकर उडुस मारेर रक्तमय कोठाको भित्त बिफर आएको मान्छेको गाला झै कस्तो नराम्रो भित्ता नराम्रो भित्ता छोप्न टाँसिएको विदेशी नायिका अर्धनग्न तस्विरहरू किलामा छुन्डाइएको एक, किला एक दुईवटा सर्ट प्यान्ट र साथमा ब्रा अनि कट्टुहरू छन् ढोकाको बायाँतर्फ भित्तानीहरू एउटा निगालाको ऋ्याग पुरानो हेर्दा एक युग बिताइसके जस्तो लाग्ने थोत्रो चाइनिज रेडियो र उशृङ्खल केही किताबहरू मुख पुरानो सिल्भरको गाग्री भर्खर जन्मेको बच्चा झैँ टुक्टुक्क बसिरहेको छ कोठाको को सामान केहीमा पनि छैन मूल्यबोध सबै असरल छरपस्ट सर्पष्ट विभाजित अवस्थामा अर्कोपट्टि भित्तामा पुरानो क्यालेन्डर छेउमा निवस्त्र स्त्रीको ठुलो पोस्टर अर्कोपट्टि दिसाएर रगतमा लुटपट्टिएको कपडाको चाङ जहाँबाट हुहार हुहार हस्पाइरहेछ कोठाको एक एक वस्तु देखेर घिन लाग्छ मलाई सभ्यताको आभाज छैन वर्षौँ मान्छेको मुख नदेखेको जस्तो अवस्था मान्छे भएर पनि जंगली मान्छे जस्ता खै कोठालाई जीवन्त दिन सकेको कुन्नी किन कोठाको वातावरणले छटपटा हाट दिएको छ मलाई एक मन भन्छ झुरुक उठेर बाहिरियौँ तर कर्तव्यको बोझले थिचेको छ भने जिम्मेवारीको साङ्लाले पनि मलाई बाँधेको छ भाउजू उठ्नुहुन्छ आँखा मित्रै किनभने कतिखेर आउनुभयो रातभर तपाईँको दाईले पटक्कै सुत्न दिनु भएन बिहान भएको यसो झपक्क लागेछ आँखा मुखबाट फेरि श्वाससँगै रक्सीको हसको हस आउँछ सास नै रोकिएर जस्तो गरेर म रुमालले नाक थुन्छु एक मन त गालामा चड्काइदिन मन लाग्छ र भन्न मन लाग्छ एउटा आमा र श्रीमतीको कर्तव्य यही हो बिरामी लोग्ने खातमा अया र आत्थ भन्ने छटपटाइरहेछ त रक्सीको नसामा देखोस् तर गलामा आएको बाँड त्यसै किल्किलीमै दबिन्छ सेती नदी भाँसी यसरी उोकल्न चाहेको सबै बाणी कहाँ ओक्लन पाइन्छ र नैतिकता र आदर्शले पनि लगाउँछ बुझौँ ऊ उड्दा ढल्पलाउँछ शरीर धमिराले खाएको खामोले पालीलाई थ्याक्न नसके झन् आँखा माडी बेसकनी कुनै दे। दे के केले कक्रिएको पेटीगोट मिलाउँछ तान्तुन पार्दै देख्दै थुक लाग्छ मलाई तर लाग्नु के थियो र सबै पचाउनै पर्ने चुपचाप नानी चिया बनाऊ औपचारिकता पुरा गर्दै उसले सोध्छ मसँग थुक निल्न हम्मे हम्मे परेको बेला चिया उँधो जालाभन्दा उँभो आउँछ भयो मैले बाहिरै खाएर आएको दुःख नगर्नुहोस् मलाई खुवाउने एक कप चियाको पैसाले एक साँझ फाडो घाँटी लगाउनु पुग्छ तपाईँलाई मनले यसै भन्छ आफै छ खै त भाइ बहिनी जिज्ञासाको पन्तुरो तेर्साउँछु म धोतीको फेरले पेटीकोटलाई छोप्दै बोल्छे हो भाइहरूको घरमा बास कहाँ पो हुन्छ र यता बाबु यस्तो बिरामी उता उनीहरूलाई वास्त छैन यी मोराहरूले पनि साह्रै हन्डर पो भने तमतमाइलो मुख बनाउँदै हो बोली यी बिरामी छन् भनेर कसरी थाहा पाउनु भयो त मतिर फर्केर सोध्छु भदाले हिजो फोन गरेर बोलाएको दाई यस्तो बिरामी हुनुहुँदो रहेछ मैले थाहा नै पाइनँ कति दिन भयो छ्यानमा पर्नुभएको त्यस्तै डेढ महिना जस्तो भयो कि अस्पताल लानु भएन लगेको हो त्यस्तै घरमा ल्याएको एउटा पाँच एक दिन जस्तो भयो होला के भएको रहेछ त डाक्टरले के भन्यो के भन्नु नि मृगौला खराब भएको छ अरे समयमै फेर्न सके निकै हुन्थ्यो अरे तर हाम्रो त ढिलाप हो उसले चुक निचारे जस्तो अनुहार लगाए खै किन र नानी डाक्टरले आँस माऱ्यो निको होला जस्तो देखेन कि कुन्नी नि विदेशमा लगेर उपचार गर्न सक्ने भए लैजाओ नत्र घरैमा लगेर राखे पनि हुन्छ भन्यो त्यसैले विदेश लाने हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो घरमा नल्याएर कहाँ लैजानु त दिदी दर्शन कतिखेर आइपुग्नु भयो नसामा लरबरिँदै जेठो भँदा भित्र पस्छ सबै उस्तै आ आफ्नै कसलाई के भन्नु हुन त बोटैदेखि सडेपछि आँगा बिगा सड्नुमा के अनौठो छ र हेर अब सानो छैनस् पन्ध्र सोह्र वर्षको उमेर भनेको थोरै होइन भएको अवस्था यस्तो छ दुई पैसा बचत गराएर उपचार गर्नुपर्ने ऋणपान खोजेर भए पनि मिर्गौला फेर्नतर्फ चासो देखाउनुपर्छ तर यसरी आफै रक्सीले मात्र आउने के गर्दैछ यस्तो थुक्क कुकुर सहरको वातावरणमा पनि तँ मान्छे भएर जिउन सकिन सही भिक्खार छ तँलाई तँ जस्तो कुकुर सन्तान नजन्माउनु पर्ने हेर बाबै जाँड खाए पनि रक्सी खाए पनि रणीबाजी गरे पनि बाबु भनेको बाबु नै हो उहाँलाई केही भयो भने के खोजेर पाइन्छ र सहरमा सबै कुरा पैसाले किन्न पाइन्छ तर बाबुआमा सात जुनीमा पनि किन्न पाइन्न बुझिस् भजालाई गाली गरेर भाउजूलाई धेरै कुरा सुनाएँ तर सुनाउनु के थियो र मात्र भारूलाई पुराण कुकुरलाई 12 वर्ष रामायण सुनाए पनि दिसा खान छँदैन भन्थेँ यो टाइममै ठिक त्यस्तै हो मात्र मनको तितो मेटाएँ कहाँ यस्तो बिरामी त घाटा लगेर यहाँ मऱ्यो भने त बेट्यास पार्ट ल अहिले लग मैले भन्डेको छ अर्काको घर बिटुलो ट पार्न भएन नि माम पाखेँ बुस्तिकले घरबेटी ज्यापु ढोकाबाट चुरोटान्दै चिच्यायो र यति भनेर गयो ऊ घोसे मुन्टो लगाएर बसी बिरामीले बिस्तारै पानी माग्यो म मुढाबाट उठेर उसको नजिक गएँ चम्चाले दुई चम्चा पानी मुखमा हालिदिएँ आधा निलियो राधे ओकल्यो मला मलाई चिन्नु भयो म शर्मिला गौरी खर्कि तपाईँ कि छोरी बादल लागेको आँखाले पर्लक्क एकपटक म भएतिर पुर्लुक्क हेरियो र बर्र आँसु खसाल्यो थाहा छैन उसको मनले के सोच्यो अझ बढी बोलेर उसलाई परिसान गर्न चाहिँ मैले बिरामीलाई घरमा भन्दा अस्पतालमै उपयुक्त हुन्छ यहाँ त सधैँ मान्छे पनि झाडा बान्त लागेर मर्ला जस्तो परिवेश छ दिलिप तँ किन पानी मरुवा भएको के यस्तै हुन्छ कोठाको अवस्था मेरो त सास नै रोकिएला जस्तो भइसक्यो जहाँ ट्याक्सी लिएर बाबुलाई अस्पताल लैजाऊ तर बु पैसा लाछि पैसा बिना रोकिन्छ र काम मर्द भएर खोजखाज गर्न सक्दैन थिस् साथीभाइ यस्तै गाह्रो साँगुरो पर्दा नै चाहिन्छन् नत्र नलाग पछि पोतेकै के काम जहाँ छिटो ट्याक्सी लिएर पैसाको व्यवस्था म गर्छु आजलाई ऊ बाहिरै निस्किन्छ मैले भाउजूलाई भनेर दाजुको कपडा फेरिदिन सहयोग गरेँ ट्याक्सी पनि आइपुग्यो बिरामीलाई ट्याक्सीमा राखेर बिरु अस्पताल पठाएँ आफू भने पैसाको जोहो गर्न लागेँ सुन पसल तिन तुलाको सिक्री गलाबाट खोलेर बेचेँ जम्मा साठी हजार मात्र आयो अस्पतालको कारोबार त्यस्तो चिकित्त बिरामी खै यो पैसाले त छोप पनि लाग्ने होइन बाबै जे होस् अहिले यसैले काम चलाउनु पर्ला भोलिबाट पैसा मगाउला या बैंकमा जम्मा छँदैछ मनले मनसँग कुरा गर्दै लाग्छु वीर अस्पतालतिर म अस्पताल पुग्दा बिरामीलाई इमर्जेन्सीमा राखिएको रहेछ एकपटक डाक्टरले नराम्रोसँग झपार्यो अस्पतालको डाक्टर नर्सको बेहोरा देख्दा यस्तो लाग्यो सोझा सिधालाई थर्काउनै जागिर खाएका हुन् नेपालमा अझै पैँतिस प्रतिशत जनसङ्ख्या शिक्षाको उज्यालो घामबाट उजेलमा परेका छन् भने अशिक्षितलाई के था के खानुहुन्छ के खानु हुँदैन सबैसँग हात जोडेर नरम भएर बिन्दी भाव गरेँ दस घन्टा पछि बल्ल बल्ल एउटा बेड वार्डमा मिलाइदिए अस्पतालको एउटा नियम मलाई अनौठो लाग्छ हाकिमदेखि पिएनसम्मको फरिएको नाता लागेका मान्छे बिरामी भएर आए तुरुन्त सिट मिल्छ कि आक्क हुक्क गर्ने वा बोल्न सक्ने हुनु पर्यो अन्यथा सोच्नै नसक्ने अवस्था सृजना हुने रहेछ बिरामीलाई बेडमा राख्ने बित्तिकै वार र मरेको साङ्लोलाई कमिलाले घेरे घेरेझैँ डाक्टर पढेर अभ्यास गर्न आएका भोलिका डाक्टरहरूले हेर्दा रहेछन् कि के किन भए जस्तो गरेर अनुभव नभएका भोलिका डाक्टरहरूले नेपालको वीर अस्पताल जस्तो ठुलो अस्पतालमा बिरामीहरू जाँच्ने तर जो डाक्टर हुन् तिनीहरू चाहिँ क्लिनिकमा पैसा कमाउन कुद्ने सुनना मनला व्यवस्थापन पक्ष का कुर्चीवालासंगीब निमुखा रपंग विदेशी दातावा आगे सैख थुक्क खाए कसले बिरामी भोलि का डाक्टर ने नई हेने पो रही एटा स्लाइन दिन लगे वसापत्ता लगन न सक्र चार पांच ठावल पारने पल्लो बेड को बिरामी को रक्त परीक्षण के लिए रगत झिंपर्ने तरह तीन चार पटक सुई रोपे बल्लतल रगत झिके ओठ निचर्दा दुध आउला जस्ता छन् भोलिका डाक्टरहरूमध्ये केही यस्तो चर्तिकुला देखेर देखे रिसको देखे देखे मुस्लो उठे पनि पैतालाले डबाएर बस्छु भन्न त मन थियो महाशय प्राक्टिकल गर्न यो रोबोट मान्छे होइन जहाँ सुई रोपे पनि हुने यस शरीरमा प्राण छ प्राण के उसलाई दुख्दैन र तर अस्पतालमा झगडा गर्न पनि भएन स्लाइन चढाउन खोज्दा खोज्दै मेरो बिरामी धेरै छटपट आयो स्वाद छिटो फेरे फेरेझैँ लाग्न थाल्यो फुस्रा आँखाले एकपटक हामी सबैलाई निहाल्यो विशेष गरी मलाई हातको इसारामा मलाई केही भन्न खोजे झैँ गर्यो म उसको नजिक जान्छु मेरो हातमा आफ्ना हातले च्याप्पा सुमाउँछ र छातीमा लगेर टाँस्छ क्वालिटी परेका वट फटिएको हामीले देख्यौँ तर उसले के भन्यो या भन्न खोज्दै थियो कसैले बुझेन उसका आँखा तिर्सुली बनिदिए उक्त दृश्य मैले वहन गर्न सकिनँ मुटु उछिटिएर बाहिरै आउला जस्तो भयो कता कता नराम्रोसँग दुख्यो आँखाबाट आँसु थामिएन गलामा बोली नै डबियो गहिरो कुवामा स्वर भाँसिए थिएँ उसले जोडले हात गोडा मिल्काएपछि ऊ पुनः चलेन मानव निष्क्रिय भयो मेरो हंसले ठाउँ छाडियो भविष्यका डाक्टरहरू हतासभाइ पाखा लागे डाक्टर बल्ल आएर ओ सेठ भन्दै न्युरेर फरक्क फर्कियो अब मलाई था भयो उस संसारबाट सदाको लागि बिदा भइसकेको थिएँ असहज बन्यो अस्पतालको वातावरण भाउजू एकापट्टि रोएझै गर्नुहुन्छ मलाई लाग्यो श्वासन्जेल हेरविचार नगर्नेले मरेपछि के देखा उठे आँसु झार्नु कतै अब तेह्र दिनसम्म ठाडो घाँटी लाउन नपाइने भयो भनेर दुःख लागेको भए पनि म के जान रिली भने गाडी बसेर खुब रोयो उसलाई सम्झाउने हिम्मत पनि थिएन ममा आफन्त सबैलाई फोन गरेर जानकारी दिएँ फलानु बित्नु भयो मलाई मि आउनु भन्न पटक्कै मन लागेन जानकारी दिने कर्तव्य हो दिएँ आउने नआउने के विचार एक, एक आफन्त जम्मा हुने क्रम बढ्यो सास नभएको लास अस्पतालमा धेरै बेर राखेर रा, तमासा बनाउनु पनि थिएन लासलाई सब वाहनमा राखेर रा हामी सबै पशुपतिको आर्य तर्कला प्रिय भावक तपाईँ रेडियो सृष्टिको विशेष प्रस्तुति कार्यक्रम साहित्य सुधा सुन्दै हुनुहुन्छ साहित्य सुधाको आजको श्रृङ्खलामा हामीले कथाकार सुविसुधा आचार्यको रहस्यमय भोगाए कथा सङ्ग्रहमा संग्रहित एउटा कथा आरू बहडाको फुलको वाचन गरिरहेका छौँ हामी कथाको बाँकी अंश एकैछिनमा लिएर आउनेछौँ रेडियो सृष्टि सुन्दै गर्नुहोला हुन त समय मध्याहको हो तर के के नमिले जस्तो आकाशमा बादल छैन र पनि खै घुर्माइलो भइदियो हामी पशुपतिको आर्यघाटमा पुग्यौँ त्यहाँ पहिलेदेखि देखिने दुईवटा लास जलाउँदै रहेछन् मुर्दा पोलेको पोले नमिठो गन्ध व्यापक फैलिएको आजसम्म अनुभव गर्नुपरेको थिएन यस्तो परिवेशको मलाई पहिलोपल्ट सामना गर्नु परेको भएर पनि होला निकै गाह्रो महसुस भइरहेको छ हेर्दा हेर्दै चिता तयार भयो काठको मुडो राखेर दुई तिनजनाले उचाल्दै उसको पार्थिव शरीरलाई चित्तमाथि सुताए अब आगो लगाउँछन् मन एक तमास भयो छाती कता कता नराम्रोसँग चस्कियो बिस्तारै दिलीपले लास्टमा दागबत्ती दिएर आगो लगायो आगोको मुस्लो आकाश छेडुलासरी अग्लियो ला अब उसलाई पोल्छ कि खङ्ग हुन्छ जिउ उक्त जृश्य हेर्न नसकेर आँखा चिम्म गर्छु म ताकि त्यो संसारबाट टाढो पुगोस् मेरो सोचाएँ विगतका प्रतिबिम्बहरूमा ऊ मनभरि आउँछ कहिले मिठो तरंग बनेर आमाले मेरो हात समातेर उसैको निधारमा सप्तरङ्गे भाइटिका लगाइदिएको काँधमा बोकेर बाटुले सहरमा गई मलाई काखमा राखेर रा, टिङमा चाहेको सानैको पसलबाट बुट्टे जामा किनिदिएको जुन लगाएर म गाउँभरि रुलेको थिएँ एकजना अम्बा पाकेको देखे पनि मेरी बहिनीलाई भन्दै ल्याउँथ्यो अलिकति नमिठो तरङ्ग बोकेर च्याउन आइपुग्यो फेरि मेरो आमा बिद्धा म दस बाह्र वर्षकै थिएँ कि मात्र धमिले हेक्का छ समझना नचाह नचाह किताब को पाना पल्टे फरफराती बात फुप्पूर में कुन्नी कता लखा पाखा लग्न भाई मैं हेक्का छेन मेरा लगी उसके दूध लियादे घर में एटा जूली नामक बीराली थे जिस नखुआई मू खथ तर उतन मन के भैस जूली नदी खाना लगता जूली आएर दूध सब खोप्टएं मैं खास नरमाइल लगे दूध खोप्टी को गुंद्री दूध पुच्छर हल्ला जुली चाटे थे एकछिनमै जुलीले हात खुट्टा फ्याँकेर भुइँमा पसारो पऱ्यो उठाउने प्रयास गर्दै गर्दा असफल भएपछि मैले फुपुला बोलाएँ जुली त मरिसकेकी रहेछ दुधमा विष मिसाएको भन्ने कुरा फुपूहरूले प्रष्ट चाल पाउनु भयो तर घरको कुरा बाहिर समाजमा ल्याउन चाहेनन् कसैले थाहा पाएर पनि थाहा नपाएको अभिनय गरियो धने मलाई मार्न चाहन्थ्यो तर किन कसैलाई जानकारी थिएन बाबाको भित्र सधैँ ऊ दुई तिन दिन बेबत्त भयो काकीको जुठो बारेको मान्छे कहाँ गयो के गर्यो कसैलाई थाहा थिएन ऊ जुठोमा पनि रक्सी पियर आउँथ्यो उसको बारेमा बाबा र फुपूहरू खास खुस खास खुस कुरा गर्नुहुन्थ्यो तर के भन्नुहुन्थ्यो त्यो मलाई थाहा भएन कारण म एउटा अवोध नै थिएँ तेह्र दिनको काम सकिने बित्तिकै बाबाले मलाई जिल्ला सदरमुकाममा लानु एक दुईवटा पेपरमा अठो गर्न लगाएर भोलिपल्ट घर ल्याउनु त्यति बेला त मलाई खासै जानकारी भएन तर पछि पछि काका बाबा र फुपूबाट बुझ्दा थाहा पाएँ मेरो दाजुभाइ नभएर म मात्र एकै छोरी थिएँ मलाई मारेपछि हाम्रो सम्पत्ति सबै आफूले पाउने लालासम्म उसले मलाई मार्न खोजेको रहेछ जुठो बारेको बेलामा दुई दिन हराएको त सदरमुकाममा जग्गा नाम्सारी रोक्नको लागि निवेदन दिन गएको बाबाले मलाई त्यही बेला कोराबाट निस्केकै भोलिपल्ट सदरमुकाम लगे सबै घर बकसपत्र गरेर दिनुभयो आमाको भयभरका गहनाहरू केही नगद पैसा पनि जुठो परेकै बेला हरायो पुरा बारेको घरमा को कुँ आयो कुँ कुने लेखा जो को गयो कुनै लेखाजोखा भएन यसैले चोरेको भन्ने हेक्का पनि हुने कुरै भएन तर दुई वर्षपछि काकाको छोराको बिहेमा उसकी श्रीमतीले मेरै आमाको गहना पो लगाएर आएकी रहेछ मान्छेले आफ्नो गाई र अरूको गाईको दुध समेत चिन्न सक्छन् भन्थे म आफ्नो आमाको गहना चिन्न नसकेको होला र हरेक पटक आमाको काखमा तेर्सेर दुध खाँदा आमाले लगाएको तिलहर हातमा लिएर खेलाइरहन्थेँ बिचारा चोर्न त चोरेछन् कमसेकम पोतेसम्म फेरिको भए पनि त चिन्ह अलि गाह्रो हुने थियो गोबर लुहाँटहरू जब बाबाले सम्पत्ति मेरो नाममा बगसपत्र गरेर दिएको भन्ने थाहा पायो त्यसपछि गाउँभरि त्यो मर्दा मैले नै दागबत्ती दिनु त पर्ला नि देख्लास त्यसबेला घर अगाडि बारीमा ध्याङ्गलो ठटाएर सिधै त्यसलाई नगाडे म च्याम्बाको बच्चा आदि इत्यादि फलाग्दै हिँड्थ्यो अरे त्यस पछाडिको समयमा ऊ आफ्नो घरमा कहिले फर्केर आएन न त बाटोमा जम्का भेट हुँदा बोल्थ्यो रात आँखा पल्लक्क पल्टाएर हिँड्थ्यो म पनि के कम किन बोलाउँथेँ र आखिर कसले कसको निर्वाह गरिदिने हो र उसले गरेका सबै क्रियाकलाप एकपछि अर्को सिनेमाको रिल बनेर दिमागमा आयो म कलेज पढ्न बस्दा टोलको गुन्डलाई पैसा खुवाएर मेरो बाटो छेक्नसम्म लगाएँ तर जबसम्म आफ्नो दिन बिग्रिँदैन तबसम्म काँडाले पनि कुर्दैन भनेको खान लागू भयो मेरो जीवनमा नाकफुट्ला जस्तो गन्धले मलाई यथार्थमा ल्याइ पुऱ्यायो धमाधम उसको शरीर जल्ने क्रम जारी छ धिकार होस् कति मरिमट सम्पतिको सम्पत्तिको लागि आफूले तिहारमा टिका थापेको बहिनी मार्नसम्म पछि परेन तर आज के लग्यो उसले आङमा लगाएको चियादर समेत खोलेर निवस्त्र छुमा चढाइयो एक धरो कपडा समेत छाडेर जानुपर्छ भने मान्छे किन तेरो मेरो भनेर लोभ मोह ईर्ष्या गर्छन् के रहेछ र जीवन आरू बखडाको फुल जस्तो एकपटक फुलेर सुवास छर्यो बस एक दिन माटोमै झरेर अस्तित्वविहीन हुनुपर्ने अरूको चित्तामा आगो लगाउँछु भनेर हुर्लिन्थ्यो तर आज उसैको चित्ता सक्दो रहेछ जसलाई जीवनभर घृडा गरियो उसैको पसिनाले आर्जित पैसाबाट किनेको दाउरोले सल्किँदैछ अन्तिम घडी जीवन भन्नु सिर्फ कागजको फुल नहो जलेर खरानी भयो सकियो हेर्दा हेर्दै उसको शरीर जलेर खरानी बन्यो मलामीहरूले बागमती नदीको पानी उचालेर चिता पखाले उसको खरानी बागमतीको पानीमा बगेर दौर गयो मात्र सम्झना छाडेर सकियो एउटा जीवनको इतिहास सदाका लागि मलाई वातावरण चिचाहट लाग्दो लाग्छ शून्यको आवाज सुनसान पारी गोएेश्वरीबाट यमराजको निम्तो निश्चलता मेरो कान तट्याउँछ मेरो आत्मा निसासि र आत्तीय सुकरातको विषपान क्राइस्टको झुन्ड्याई गङ्गलाल दशरथ चन्दको रगत लिङ्कन गान्धी अवलुम्बको हत्या न्यायाधीश भएर मुद्दा छिन्छ सधैँ सत्यकै विजय हुन्छ यही सा, साबुनले संसार एकछिन पखालिनेछ चट्ट दिमागमा तुलसी दिवसका यी कविताको हरफहरूको याद आउँछ साँच्चै आफूले गरेको पाप र पुण्यको लागि फल भोग्न अर्को जन्म पनि त कुर्नु पर्दैन जसरी उसले भोग्यो त्यो पनि यही जन्ममा सारे सकसका साथ पानीले श्रीलिप्त पखालिएको चिता हेर्छु उसको धमिलो छायाँ मलाई केही भन्न खोज्दैछ उता कपाल खौरेर झुपोमा बन्दी भइसकेको छ भधा एकपटक हेर्छु सेतो फरियामा सुटुक्क बसेकी भाउ फेरि एकपटक हेर्छु लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरका भदाहरू झुपो ओडेका र पुनः एकपटक हेर्छु पानीले चिलिप्त पखालिएको उसको चित्तलाई बस मन कता कता साङ्गुरु बन्छ कसैको अभाव